नमस्कार सुन्ने कथाको तेस्रो प्रस्तुतिका रूपमा हामीले यसपटक प्रस्तुत गर्दैछौँ समुद्र र सपना यस कथाका लेखक हुनुहुन्छ सन्जु बजगाई र यो कथा समुद्र र सपना कथा सङ्ग्रहबाट साबार गरिएको हो कथावाचक वासु श्रेष्ठ खसखस डट समुद्र र सपना म पर्खाइमा रातभर निधाउन सकिनँ सिमोन पनि झन्डै अनिदो नै रह्यो बिगा बिहान सात बजीदेखि लुफतानसा एयरको एराइभल गेटमा आँखा गाडेर बसिरहेकी छु तर्कना बितर्कना मनमा खेलिरहे अगाडि नआइपुगेसम्म ढुक्क हुन सकिरहेकी छैन पेसेन्ट डियर मेरो अस्थिरता देखेर चिमोहन भन्छ ओके फाइभ मोर मिनट्स म यी अन्तिम मिनटका लागि धैर्य गर्न खोज्छु शरीर स्थिर भए पनि आँखाहरू टर्मिनलबाट निस्किँदै गरेको भिडमा उनलाई खोज्न कुदिरहन्छन् कान्छामा दसौँ टाउका पछाडि देखिन् सभ्यहरूको भिडलाई धकिँदै पाँच मिटर टाढा देखिएकी कान्छामालाई अँगाल्न पुग्छु बेसरी सुमसुम्याउँछु तिनका चाउरी परेका गालाहरू तिनका भाँसिएका तर तेजीला झाइ लाग्ने आँखाहरूसँग बात गर्छु मान्छेहरूका रङ देखेर अल्मलिएकी तिनी मलाई हेरिरहन्छन् थ्याङ्क्स फर द सर्भिस कान्छामासँग हाम्रो भेट गराउन सहयोगी एयर लाई धन्यवाद दिएर हामी निस्क्यौँ फर्किँदा गाडी सिमोलले चलायो म कान्छामासँग जोडेर पछाडि सिटमा बसेँ समर भ्याकेसन भर्खरै सुरु भएकोले मान्छेहरूको फ्रान्स भित्रिने र बाहिर क्रम बाहिरिने क्रम बढेको छ हाइवेमा एयरपोर्टतिर हुइकिने गाडीहरूको सङ्ख्या सामान्य भन्दा कैयौँ गुणा बढी देखिन्थे चिल्ला सडकमा चिल्ला गाडीको तातीले कान्छामा निकै रमाइन् गाडीका सिसाबाट देखिएका फाँट जस्ता लाग्ने बाली लगाइएका हरिया प्लटहरू मानका कल्चौँडो भएका गाईका बथानहरू सडक छेउ बनेका ससाना सुन्दर घरहरू अङ्गुरका बगान कालै पाकेका आरू बखराका बोटहरू देखेर झन रोमाञ्चित हुन् आवर्ग जस्ता ठाउँ पो रहेछ त प्राकृतिक दृश्यमा मोहित हुँदै बोलिन् हुन पनि घरको बैठक सजाउन यस्तै चित्र कोरिएका धेरै पोस्टरहरू उनीले किनेर ल्याउँथिन् तिनै पोस्टरहरू आँखाहरूले जीवन्त भेट्न पाउँदा उनी रोमाञ्चित हुन स्वाभाविकै थियो कान्छामा थकान भयो होला नि यत्रो लामो यात्रा ढल्किँदा आराम हुन्छ म सिट थोल्ड गरौँ मैले सोधि तँलाई भेटेपछि थकान सबै मेटियो तिनले मेरो निधार कपाल पन्छाउँदै भनिन् झ्याम्लै छोडिराख्ने मेरो कपाल तिनले लाखौँ पटक पछाइदिएकै हुन् कैयौँ स्टाइलका चुल्ठु पनि बनाइदिएकै हुन् वर्षौ पी आज फे तीन मेरे कपाल पछाई दिन मैं कपाल को रंग बदले पी काम का हाथ को स्पर्श पुरानी पाए मैले। कति टाड़ा बच्च हौ तिमर एक घंटा को बाटो कूदे तीनों सोदिन अब पुग्ने लग योग पानी को ठूं नहर काटे हमी बस्त आर्थ्याए झंड बाटे भर मैं तिका हाथ रहें ती हाथ अपनत्वपूर्ण स्पर्श को रापले मुलकित भईरी थी बिरानो मुलुकमा ऐस आराम नाम मौज मस्ती पन पाए पनि आफन्तको तातोपन कहिल्यै अनुभूत गर्न पाइएन त्यसैले कान्छामासँग बिताउने पल पललाई सञ्जीवनी मानेर पिउन आतुर भएकी हुँदी हुँ म वी आर एराइभड सिमुनले सङ्केत गर्दै गाडी घरको गर पारिङतिर मोड्यो सधैँ सुखी रहेस् टाउको कोल्ट्याएर घरतिर हेर्दै बोलिन् कान्छ्यामा छ महिना अघिदेखि घर छोडेर उनी नजिकैको काली थानमा बस्न थालेकी थिइन् मागेर बटुलेका रुपियाँको पुरी तरकारी किनेर पेट भर्थिन् रे अति भएपछि छिमेकी श्यामली भाउजूले मलाई फोनबाट खबर दिएकी थिइन् छोराहरूलाई तपाईँले केही भनिदियो हुन्थ्यो किन घरै छोड्नु परेको त मैले कारण सोधेँ छोरा बुहारीको सङसँगको सम्बन्ध हिसाब किताबमा एउटा नभए अर्को हुन्थ्यो नि त मैले भने सबै भाँडिएका छन् तिनले अर्थे नजिक तीर्थ हेला कान्छामाको आवश्यकता कसैलाई भएन छ यिनी बेकामी त पक्कै थिएनन् इनको सोचाइ भने फरक खालकै हुनुपर्छ यिनी धर्मकै कट्टर थिएनन् बिहानै पूजापाठमा लाग्दिन थिइन् तसर्थ चाडपर्व र विशेष तिथिमा बाहेक यिनका ललाटमा चन्दनको लेप कहिल्यै ले हुन्नथ्यो इनी जातिवादी थेन इनका कपड़ा सीउन आउने तुके दमिनी घर भिका में मिशिन बिशन दिन्न चाणक्य नीति और बध शिक्षा को खिल्ली उड़ाऊिन्दर्श को व्याख्या मजाथ मेरा लगी सब ठोक् थी आमा नी टुहरी मिला तीन सामग्य नदिदी हुनेह को अर्थ कसरी बुझ्ने थी सीमोनसंग को मेरे जिंदगी को सुरूआत इि संभव सिमोनलाई मैले मन पराएको थाहा पाउँदा घरकाहरू आगो जस्तै भने सिनी आमासँग मेरो सम्बन्ध खुकुरी र अचानो बराबर भयो यिनैले उसै खैरी अचल छ भाग यसैसँग पिस्कोर भलिन्टियर्स भएर आएको सिमोन खान्स्यामाकै घरमा भाडामा बस्थ्यो शान्त र गम्भीर स्वभावको थियो धर्म र विधिको आख्यान गरेर गुजारा गर्ने प्रख्यात पण्डित बुबा मेरा खान्छमा हुन् त यत्रो सत सन, तो संसार तोडेर सिमुसँग वैवाहिक जीवनमा बाँधिने आट कहाँ हुन्छ होला मेरा लागि जति गरिदिनु भयो त्यसका लागि ऋणिछु काछ्यामा आँखा चिम्लेर लम्पसार परेकी उनलाई हेर्दै बोल्छु म ऋण त म बोक्दैछु महिने पिच्छेका आश्रमलाई रकम त ता तैले नै तिर्छेस वर्तमानको कुरो गर्छिन् छोराहरूले अंश बन्डमा सबैलाई गरे श्यामली भाउजूका कुरा सुनेपछि मन मानेन त्यसैले आश्रममा बस्ने व्यवस्था मिलाउनु आफ्नो कर्तव्य सम्झे आश्रममा दिन कटाउन रमाइलो छ नि कान्छामा मैले जान्न खोजेँ राम्रो छ शान्तिसँग बाँच्न पाएकै छु तिनले भनिन् कान्छामाले जीवन अधुरो बाँचेको कुरा ओकल्थिन् कहिलेकाहीँ तिनले भोगेको विगत मेरा लागि केवल चाख लाग्दा कथा झै हुन्थ्यो म सुन्थेँ कान्छामा जीवनमा रहर गरेर पनि पाउन नसकेका सम्पूर्ण कुराहरू भन्नुहोस् म पुरा गर्ने कोसिस गर्छु इनका थोर बहुत इच्छाहरूलाई किन कुण्ठित पार्नु मैले थित खोलेर शृँगिएर बजार घुम्न मन छ आकाश र पातल जोड्ने समुद्री आ आकाश हेर्ने मन छ जिन्दगीलाई मोजसँग भोगेकाहरूको भिड हेर्ने मन छ भने जस्तै भए एउटा अत्तरको बोतल किनेर ल्याउने मन छ तिनीले घाँटो पारेर रा राखेका रहरहरू असरल फुकाइन् कांचा म को समुद्र हेने रहर पूरा करने विचार ने इस पटक को सीमोन रे सा को छुट्टी ब्रेकनिक कोष में बिताने कार्यक्रम बनाये भोलिपल्ट का बड़ी सैम्पो बड़ी लोसन देखी लेकर ब्लॉस लिपस्टिक मस्करा हाईलाइटर हेयर स्प्रे रफ्यूम को बोतल लियादी जिसमें कांचा राम भर थे समुद्री बीच में लगने हाफ पैंट स्लिवलेस रनग्लास लिया कांचा सामो गिफ बैठकमा आराम गरिरहेकी कान्छ्यामालाई सरप्राइज दिएँ मैले खोलेर हेरिन् त्यस बेला तिनको अनुहारको रङको उप रूपान्तरण हेर्न लायक थियो अत्तरको बचन ढेकेर तिनको शरीरमा छर्किदिए राणा पुरोहित बाबुकी छोरी हुने देव शमशेरको दरबार ओहोर दोहर भइरहन्थ्यो रे बाबुसँग चपक्क शृँगारेर अत्तर छरि बसेका राणा खलकका आइमाहरूसँग उनको बाल संसर्ग थियो धेरै भएको रे त्यसबाट प्रभावित कान्छ्यामाको बाल मस्तिष्कमा नारी र शृङ्गार एकअर्काका पर्याय बाची जस्तै थिए ने उनको प्रवृत्ति हजुरआमा भइसक्दा पनि हराउन सकेन तर दुर्भाग्य सिँगारी र बाहिर निस्किने उनलाई प्राय सबै सर्कसको जोकर मान्थे यी कपडा कसका लागि हाफ प्यान्टको जे प्याकेट खोल्दै सोधिन् तपाईँका लागि तिनी सोफाबाट उठिन् अनि ठट्टा गर्दै हाफ प्यान्ट घुसार्न यी सुकेका पिँडवलाहरू देखाउन मिलाएर तिनले मनको आशंका बोलिन् एकदम मिल्छ एस्ता पेढलाई यो उमेरमा हुनु त भाग्यको कुरो सिँगारिनुहोस् मन खोलेर न बुहारी न सम्झिनी न रेती चलाउनेहरूको भिड यहाँ बसिन्चेलका एक एक पलहरू स्वतन्त्र जीवन होस् तिनका दव्यका इच्छालाई जगाइदिन् फेरि सिमोनले ब्रिटनी कोष्ट लागि शुक्रबार बिहानै तयार हुनु भनेको थियो उसका माबालिका हजुरबा त्यहीँका थिएरे त्यसैले ऊ पुर्ख्यौली ठाउँ जानु मध्याहको बाह्र नबुझ्दै पुगे होटेलमा मेरो कान्छामा हाफ प्यान्ट र स्लिभलेसमाथि सनग्लास पहिरिँदा साँच्चै म्याडम मजहरू भन्दा कम थिएनन् म घर धपक्क फुलिँ भित्रभित्रै मान्छेहरूले भरिको किनारै किनार पैदल हिँड्न थाल्यौँ हामी सेतो बालुवा माथि हिउँनुको मा नै बेग्लै बेला, बेला उड्ने बडै छान देखेर कान्छामा किनार छोडेर भाग थिइन् आफूले देखेको तमोर सप्तकोशी नारायणी त्रिशुलीका सानातिना छालहरूसँग यसको कुनै ताद पाइनन् तिनले तमोरमा जलाएका लासहरू पक्कै यहीँ आइपुग्दा होला न कि तिनले आँखी भाउ उचाल्दै भनिन् मृत्युको कुरा मिठो हुन्न क्या कान्छ्यामा मैले कुरो काटेर उनीसँग बिताएका स्मृतिका पाताहरू पल्टाएँ तिनले खुवाएका सुन्तला मुन्तलाका स्वाद सम्झिएँ देव समेत गोडा धोएर अन्मिएकी कान्छ्यामालाई आधा बाटो पुगेपछि जेठाजुले घोडाबाट उतारेको नमिठो घडीलाई कोट्याएर सम्झाइदिए साँच्चै किन उतारेका उतार्नुको कारण कान्छ्यामाले खोलेकी थिएनन् किन हुन्थ्यो घर गर गरी खाने खाल्की छ कि छैन भनी जाँचेका नै तिनले जेठाजुको छिद्रो खोल्दै भनिन् स्वास्नी मरेको राणो भाइलाई म जस्ती केटी भिडाउन पाउँदा नै कहिँटाको बिर्गु नखोलेको किन दिएका त घरका त पढेकै थिए म सोध्छु पन्छा कहाँ तिनले टर मुख पारिन् कान्छ्यामाको जिन्दगीका उल्टा सुल्टा मोड सुरु भएछन् मनले नखाएको लोग्ने वर्षेनीका सन्तान आर्थिक अभाव मार्नु परेका इच्छा चाहना कान्छामा त्यो डाक्टरको कुरो नि पटक तिनले अलिकति चुहाएकी थिइन् सिमोन र मेरो कुरो चलेको बेला अब तँ पनि दिवा स्वप्नाको के कुरा गर्नु तिनले सम्झिए चाहिँ गरिन र भनेन् त्यो मेरै उमेरको हुँदो काखमा जन्तरी छोरो जाँच्न थाल्यो बच्चोको छाती त्यसले मलाई केले खिचेको त्यसका चस्माले छोपिएका आँखाहरूमा भित्रैसम्म छिरेछु पत्तै नपाए मलाई उसैसँग जाउँ जाउँ लाग्यो बच्चासँगको मेरो नाता बिर्सिएँ जब त्यसले पुर्जी थमाएर औषधी किन्न जानुस् भन्यो म झस्किएँ यथार्थमा मैले एउटा जजमानसँग जिन्दगी बिताउनु थियो डाक्टर कहाँ पु पुग्यो के थाहा तिनले अर्थ्याइन् मान्छेको मन त जुनै जमानाको भए पनि उस्तै हुने अघि म कान्छमाका ठाउँमा आफूलाई उभ्याएर बोल्छु सबै छल गर्ने सडक मध्येको मिराज मेरा लगी कोई भेनन् विगत फगत मेरे जिंदगी कोटो हो अस्वीकार करते स्वीकार कर साँच कठोर भैस रगत संग को नाता जिंदगी को पटो नगर सास्वत सत्य हो काम में जोड़ दी मेरे रे नाता सास्वत सत्य होना उसो भाई सबकिन प्रेम भर तीन का आंखा मैं प्रश्न करसब थे उसे भैया रगत नाता रब भ्रम हु म फिर कोट्या यथार्थ केवल भोगाै हुन्छ जन्म र मृत्यु सत्य हो बाँकी सबै झुट भ्रम कान्छा आमाले प्रसङ्ग टुङ्गे हामी झन्डै तिन किलोमिटर हिँडिसकेका थियौँ त्यो समुद्री वातावरण बिकिनी मात्र भेरेर छारसँग जिस्किरहेका भैँसालहरू सन ब्लक दलेर लम्पसार योवनाहरूमाथि छिपिएको सूर्य जीवन्तता थियो वरिपरि कान्छियामा बरफ चुस्ने हो मैले जिस्केँ कुरा काट्नेहरूका नाममा तिनले थपेन् सीमोन ने भनीला आइसक्रीम को, कोन लिया थमाइयो तिनको बरफ चुस्ने रहर पूरा करीएं दिन ढल्का ज्यादा पानी को छाल बढ़े अझ नजिक जाना थालियो हमी बालुआ मत बस छिटी झेरी रहो परली पर में भरे सूर्य समुद्र को गर्भ भीतर भाषी गयो भोली फर्कने बासा करें जीवन को संध्या में टेकिा में अस्ताक्षर को सूर्य लाई चिमसा आंखा हे समुद्र को पानी में आपको प्रतिबिंब हरि रहेगीय गाला सुमसुम्या जीवन को अर्कोटो खोज्ते थीं धन्यवाद